का, का से स मेघाँगै इन्टरनेट अनलाइन संसार भरेकै भएको बिहान दस बजेको आज मातामाको मुख हेरे दिन हर्ष उल्लासका साथ मनाइँदै पश्चिम चितवनमा बाकु आक्रमणबाट जनाको ज्यान गयो एक गम्भीर घाइते मन्त्रालयगत एजेण्डाको बारेमा छलफल गर्न मन्त्री परिषदको बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकमा आजदेखि अध्यक्ष शरणाथ खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल हुने र काठमाण्डुमा जारी एएफसी प्रेसिडेण्ट कप फुटबल प्रतियोगितामा नेपाल र मलेसिया भिड्दै जीवन यापन तथा जीवन गुजार न कुछ व्यवसाय अपना कने न्यवसाय फस्टा का विज्ञापन सला रेडियो एक सौ चार थप्लो पांच मेगा अब समाचार विस्तारमा आज माता तीर्थी आमाको मुख हेर्ने पर्वका रूपमा मनाइँदैछ ममता प्रत्येक आमाको आशीर्वाद लिने आमा रा आमा आमा र सम्मान गर्ने दिनको रूपमा आज वैशाख कृष्ण पक्ष औंसीलाई माता तीर्थी पर्वको रूपमा मनाइदिएक छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नो आमालाई राम्रा लुगा लगाउन र मिठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिधा दानसहित भोजन गराई दिवंगत आमाको सम्सना गर्ने चलन रहेको छ दिवंगत आमा को समझना में काठमंडट नजीक का मता तीर्थ में ठूल मेला लगता आमा नज बिहान मता तीर्थ में गई स्न करी पूजा करने चलन पनी आमा को महत्व संस्कृत का विभिन्न श्लोक में वर्णन कर पश्चिम चितौन को गीतानगर चार देवनगर में आज बिहान बाघ को आक्रमण बा एकजना को जान गई एकजना गंभीर घाइते भैया आज बिहान करीब चार बजी तीर घर भि बसिगा पचहत्तर वर्ष हनुमती सार्की बाघ ने थोतर लगी नजीक सामुदायिक जंगल मा लगी मारे हो इसगरी बिहान घर नजीके दक्षिण काली सामुदायिक जंगल नुमन्ती सार्कीलाई खोज्न जाने क्रममा सोही ठाउँका तीस वर्ष बेकास न्यौपानेलाई पनि बाघले आक्रमण गरेर गम्भीर घाइते बनाएको दक्षिणकाली सामुदायिक वनका सदस्य तथा पञ्चकन्या उच्च माविकका शिक्षक शिव अधिकारीले जानकारी दिनुभयो बाघको आक्रमणबाट सक्त घाइते न्यौपानेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ नेपाल सरकार मन्त्री परिषदको बैठक अहिले बस्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यसिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयले तयार पारेका मन्त्रालयगत एजेण्डाका बारेमा छलफल हुनेछ साथै चुनावी गतिविधि र चुनाव विरोधी दलहरूसँग गरिने वार्ताका विषयमा पनि आज छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो नेकपा माले केन्द्रीय कमिटी बैठकमा आजदेखि अध्यक्ष झरनाथ खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल हुँदैछ हिजोदेखि शुरू भएको बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले अध्यक्ष खनालको प्रतिवेदनमाथि धारणा राख्न शुरू गर्नेछन् अध्यक्ष खनालको प्रतिवेदनमा जेठको पहिलो हप्ताबाट शुरू हुने चुनावी अभियान चुनावमा अन्य दलसँग गर्ने सहकार्य तालमेल र पार्टीको आन्तरिक रणनीतिका विषयमा उल्लेख गरिएको छलफलका लागि अध्यक्ष खनालको प्रतिवेदनसहित छवटा झेण्डा तय गरिएको छ केन्द्रीय सदस्य मनोनयनका विषयलाई आजको बैठकले अनुमोदन गरेपछि मात्रै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो यसअघि स्थायी समितिले तय गरेको एघार जुनाको नाम हिजो नै बैठकले अनुमोदन गरे पनि पूर्ण र वैकल्पिक केन्द्रीय सदस्यका विषयमा निर्णय हुन सकेको छैन आज केन्द्रीय समितिको बैठक बस्नु अघि स्थायी समितिले त्यसबारेमा टुङ्गो लगाउने एमाले जनाएको छ प्रवक्ता गेवालीका अनुसार स्थायी समितिको बैठक अहिले केबेरमा बोलाइएको छ भने त्यस लगत ज पिय कमिटी को बैठक बस्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमान सिंह कार्कीलाई नियुक्त गरेको विरोधमा विद्यार्थीहरूले आज पनि आन्दोलन जारी राखेका छन् विद्यार्थीहरूले आज बिहानैबाट क्याम्पस अगाडि चक्काजाम गरेका छन् विभिन्न तेह्र विद्यार्थी संगठनले बिहानैदेखि काठमाडौँ लगायत दे देशभरिका क्याम्पस अगाडि चक्काझाम गरेका हुन् बिहान आठदेखि नौ बजीसम्म एक घण्टा सबै क्याम्पस अगाडिका सड़कमा चक्काजाम गरिएको डेबी संघका प्रवक्ता युपी लामिसानेले जानकारी दिनुभयो अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा कार्की सहित लोकसेवा आयोगमा कयदेवी एमए कालेमा कार्यमा भानु प्रसाद आचार्यमा हाम्रो प्रश्न छ चरको विवाद र विरोधका बीच लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नुलाई तपाई के भन्नुहुन्छ ए विवादमा तानिने काम वी जनताको अपमान र सी भ्रष्टाचारीलाई बढ़ावा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 बोपालो ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ त्यति बेला नानगढ हेटणा वेदगञ्ज सड़क खण्ड खुला रहेको छ नारायणगढ्ड मोगलिन सड़क खण्ड मोगलिन ओबिसे काठमाण्डु सड़क खण्ड मोगलिन दमोली पोखरा सड़क खण्ड र नानगढ़ प्रासे सड़क खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यबाट प्राप्त भएको हो ट्राफी खबार। ट्राफी खबार। ट्राफी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 एउटा खेल समसार काठमाडौँमा जारी एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल र मलेसियाको एर्सिम क्लबीच प्रतिस्पर्धा हुँदैछ खेल बेलुकी छ बजेर दस मिनट जाँदा दशरथ रंगशालामा हुँदैछ समूहमा रहेको सबै क्लबको बराबरी अङ्क रहेकाले आजको खेल नेपालले जित्नै पर्नेछ यसअघिको खेलमा नेपालले बंगलादेशको अवहानी क्लबसँग एक एक बराबरी खेलेको थियो यस्तै एर्सिम क्लब पनि चाहिनेछ ताइपेको ताइवान पावर कम्पनीसँग बराबरीमा रोकिएको थियो त्यसैले आजको खेल नजितेमा आजको खेल फाइनलमा पुग्ने नेपालको सम्भावना कम हुनेछ समूह एकै अर्को खेलमा आज दिउँसो सवा तीन बजे ताइवान पावर कम्पनी र अबहानी क्लबबीच प्रतिस्पर्धा हुनेछ आजो माता तीर्थ सी आमाको मोख्य दिन हर्ष सा उल्लासका साथ मनाइँदै पश्चिमी चितौनमा बाकु आक्रमणबाट जनाको ज्यान गयो एक गम्भीर घाइते मन्त्रालयको एजेण्डाको बारेमा छलफल गर्न मन्त्री परिषदको बैठक बस्दै हिमालय केन्द्रीय कमिटि बैठकमा आजदेखि अध्यक्ष झलनाथ खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल शुरू हुने र काठमाण्डुमा जारी एएएफसी प्रेसिडेन्ट फुटबल प्रतियोगितामा नेपाल र मलेसिया भिड्दै हौसद बिहान दस बजे कर्पण समाचार सकिए मौसम समझना बिता नमस्कार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 मनोरञ्जन छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर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 त्येक महिनाको पहिलो र तेस्रो शनिबार सुगरको बिरामीहरूलाई निशुल्क रक्त परीक्षण शिविर सञ्चालन भइरहेको पनि सहरर्ष जानकारी गराउँदछौ प्रतिशत ग्यारेन्टी कायुर्वेदिक उपचार छुटाउनेस केजीसम्म शरीरको मोटोपन घटाउने ड आयुर्वेद स्टेप दस केजीसम्म मोटोपन बढाउने शरीर गोरोई बेम्बो अनुहारको चाया पोतो डन्डी हटाउने एन्जेलिप क्रिम हाट जोड्ने नसा चिया बात समस्याको लागि सन्धि सुधार तेल स्टन सम्बन्धित समस्याको लागि घटाउने बढाउने वा टाइट गर्ने ब्रेस्ट क्रिम यौन सम्बन्धी समस्या स्काई ब्रांड रो, को संपूर्ण सान पाइन संपर्क सेंटर जनपा दुई टाड़ी हंगक बजार प्रोपराइटर तारा खड़का फिनिक्स लाइफ हेल्थ पांच बैसठी दु सय टाड़ी मोबाइल अंठानब्बे प्रोप्राइटर तारा खड़का। फोन एक चालीस चार सौ पांच पुन फ्री होम डिलिवरी को मन के मलाई त हजुरहरूले दिनु भएको सिलाइ कटाईको तालिम काफी छ बुवा छोरीलाई बिहेमा केही दिने टाढी सिलाइ मेसिन मर्म तथा बिक्री केन्द्रमा गएर सिलाइ मेसिन ल्याइदिनु भइहाल्छ गर्ने मेसिन मेसिन विभिन्न किसिमका ग्यास चिलो स्टोभ कुकर आइरन तथा सिलाइ कटाई सम्बन्धी सामान पाइने भर पर्दो र विश्वासिलो पसल संध्या सिलाइ मेसिन मर्मत तथा फोन शून्य छपन्न छ चौरानब्बे तिन सय पाँच मोबाइल अन्ठानब्बे चार पचास एकाउन्न चार सय अस उनको टाढी बजारमा विगत बिस वर्षदेखि सेवा पुराउँदै आएको सन्ध्या सिलाइ मेसिन बिक्री तथा मर्मत केन्द्रमा जुनसुकै मेसिनको खरिदमा दुई वर्षको वारेन्टी काथै जस्तो सुकै पुरानो मेसिन दिएर नयाँ मेसिन साट्न सकिन्छ प्रोपराइटर विरेन्द्र शर्मा पाइ रोखियो कंपनी को धारो सात वर्ष को ग्यारेटी मोटर रिजाल पोलिटैंकी जानकारी कराइ सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कको आडैमा रत्ननगर एक सौराह चोक चितवन प्रोप्राइटर लिलानाथ मैनाली राजेन्द्र मैनाली मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय अडतिस अन्ठानब्बे चार